प्रस्तुति नमस्कार लिएर तपाईँको माझमा विविध जानकारी प्रस्तुत गर्नको लागि प्राविधिक मित्र रिजन सङ्घीय आवाजबाट हामीले आजको पुन साङ्ग अनि राशिफल त्यसै गरी रेथियर चार थप पाँच मेगहर्सबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा र तपाईँले पठाउनु भएको जन्मदिनको शुभकामना व्यक्त गर्ने गर्छु आज़को कार्यक्रमको थालनी असार पच्चिस गते मंगलबार असार शुक्ल नेपाल मेष राशि हुने तपाईँको लागि सामाजिक एवं सांस्कृतिक कार्यक्रममा सहभागी हुने खालको समय भएको छ सामाजिक काम गर्दा चिन्ता उत्पन्न हुने खालको समय छ विचार गर्नुहोला विश्वास हुने तपाईँको लागि पढाइ लेखाइतिर खासै मन जाने खालको समय देखिन्न आफै देखि दिखो लागेर आउँदै खालको समय छु अल्छी गर्ने बानी हटाउनु भयो भने राम्रो हुन्छ राशी। राशी हुने लागी को संभाई सो को संभाई रहे को सो यात्रा को लागी हुने करकोट राशी। करकोट राशी हुने लागी संपन्न होना काम बिग्राउने समय बदिमान पूर्वक काम कर सिंह राशि जानने समस्या आजिक सहभागि कन्या राशि तथा धार्मिक क्षेत्र लाभ लेना सकने खाली धनलाभ बान होने समय परिवार में मनोरंजन को समय लागि धार्मिक एवं सामाजिक काममा सहभागी रहेको छ सानो थियो आफै पाक लागको लागि अत्याध्क क्षेत्रतिर रुचि बढ्ने खालको समय छ विदेशबाट सुसभाचार आउने खालको दिन पनि रहेको छ नयाँ काम बन्ने धनु राशि हुने तपाईँको लागि आजको समय त्यति राम्रो मान्न सकिन्न तपाईँको दिनमा बेस्तारै सुधार आउनेछ नयाँ काम बन्ने खालको समय रहेको छ मकर राशि हुने तपाईँको लागि त्यति राम्रो समय रहेको देखिन्न मन चिन्त रहने खालको समय छ केही गरिहाल्ने वातावरण भने मिल्ने देखिन्न धैर्य र समयमित हुनुपर्ने दिन रहेको छ कुम्भ राशि हुने तपाईँको लागि अधुरा काम सम्पन्न हुनेछन् पहिला आफ्नो काम हेरे मात्र अरूमा सहभागिता दिनुहोला सोचेर अगाडि बढ्नु भयो भने एकदम राम्रोमा मीन राशि हुने तपाईँको लागि सामाजिक तथा धार्मिक क्षेत्रबाट राम्रो लाभ लिन सकिने खालको दिन छ धनला बाटो हुने खालको समय छ परिवारमा मनोरञ्जनको समय पनि रहेको छ वास्तवमा बाह्र राशिफलले जे जसो भने भने हामीले आज सही तरिकाबाट आफ्नो कामलाई अगाडि बढ़ायौं भने आजको दिन अवश्य पनि राम्रो रहँदैछ रेडियो बिहानी समा दी शुभ बिहान तपाईँ यति बेला दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी सुनिरहनु भएको छ यस लगतै तपाईँले कृषि सरकार सुन्न सक्नुहुनेछ र आठ बजेको समयमा तपाईँले ट्राफिक खबर सुन्न सक्नुहुनेछ भने ट्राफिक खबर लगत्तै तपाईँले हाउसफुल कमेडी सो सुन्न सक्नुहुँदैछ नौ बजीसम्म नौ बजेको समय हो नेपाल बाणी समाचार र नेपाल बाणी समाचार लगतै दस बजेसम्म लोकसङ्कार सुन्न सक्नुहुनेछ दस बजेको समयमा हो अर्पण समाचारको अर्पण समाचार लगत्तै तपाईँले एघार बजेसम्म नयाँ नेपाली फिल्मका गीतहरू सुन्न सक्नुहुनेछ एघार बजेको समय हो अर्पण खबर अर्पण खबर लगत्तै जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ तपाईँले बाह्र बजीसम्म र बाह्र बजेको समय हो नेपाल भाँडी सीमाचार र नेपाल भाँडी सीमासार लगत्तै बाह्र बजेको एक बजीसम्म तपाईँहरूले न इस्ट अफ बलिउड सुन्न सक्नुहुनेछ एक बजेको समय हो अर्पण खबर अर्पण खबर लगत्तै तपाईँहरूले अफलाइन चोइस सुन्न सक्नुहुनेछ दुई बजेसम्म र दुई बजेको समय हो अर्पण समाचारको र अर्पण समाचार लगत्तै तपाईँहरूले तिन बजीसम्म अर्पण समर्पण सुन्न सक्नुहुनेछ र तिन बजेको समय हो नेपालमाडी समाचारको र नेपालमाडी समाचार लगत्तै तिन पन्ध्रदेखि चार बजीसम्म लभ ट्युन्स सुन्न सक्नुहुनेछ कृपाको साथमा चार बजेको समय हो अर्पण खबरको अर्पण खबर लगत्तै पाँच बजेसम्म तपाईँहरूले रोजाइमा लोक सुन्न सक्नुहुनेछ पाँच बजेको समय हो अर्पण बुलेटिनको अर्पण बुलेटिन, बुलेटिन लगतै तपाईँले देश विदेश र वैभवट्टाको साथमा सुन्न सक्नुहुनेछ भने छ बजेको समय हो नेपालमाणी समाचार र नेपालबाडी समाचार लगतै छत्तिसदेखि सात बजेसम्म अर्पण स्थानीय समाचार सात बजेको समय हो शुभ साँझको साईराम फर्जु अहिले प्रायोजन गरेको छ साँतिसदेखि आठ बजीसम्म तपाईँले सिआइएन सो आज खबर सुन्न सक्नुहुनेछ आठ बजेको समय हो नेपालमाडी समाचारको र नेपाल भाँडी समाचार लगतै तपाईँले आठ पैँतालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा र बिबिसी नेपाली सेवा लगतै तपाईँले श्रुति समय सुन्न सक्नुहुनेछ उज्यालो नाइन्टी नेटवर्कबाट र दस बजेको समय हो नेपाल एफएम समाचारको र नेपाल एफएम समाचार लगतै तपाईँले अडियो एघार बजीबाट भोलि बिहान चार बजीसम्म विश्राम लिँदैछ भोलि बिहान चार बजी तपाईँ बाजमा नीति सात्र पर्वसुन माला सँगसँगै उपस्थित हुने गर्छौँ तपाईँले पाँच तिसदेखि पाँच पचपन्नसम्म प्रभात बाँडी सुन्न सक्नुहुनेछ छ बजेको समय हो सिआइएन साझ खबरको छत्तिसदेखि सात बजीसम्म बाँडी बहस नेपाल बाँडी रेडियो नेटवर्कबाट सात बजेको समय हो अर्पण स्थानीय समाचार लगतै शुभ बिहानीको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुने गर्छौं र अब तपाईँले ने दुई हजार सत्र साल असार पच्चिसको थिए र त दुई सिनेमा रोड निवासी मिरासको परेको जन्मदिनको हामी एकदमै धेरै धेरै उहाँले चलेकाहरू सुफलता मिलोस् यही शुभकामना व्यक्त गर्न चाहन्छु र उहाँलाई शुभकामना दिनहरूमा हराउँछ हजुर भुवा रामराज श्रेष्ठ हजुरआमा रतमाया लक्ष्मी शुभ श्रेष्ठ बाबा बिरु श्रेष्ठ मम्मी मिना श्रेष्ठ ठुलो बुबा भरत श्रेष्ठ ठुलो श्रेष्ठ अङ्कल एस कुमार श्रेष्ठ र मान्छे हम्बे सहकर्मी सम्झना श्रेष्ठले पनि धेरै धेरै शुभकामना दिन चाहनु भएको छ यसै गरी दिदीहरू सलिना सुजना श्रेष्ठ दाजु सुजन श्रेष्ठले पनि शुभकामना दिनुभएको छ यसै गरी हजुरबुबा देवदाल श्रेष्ठ हजुरआमा मुमा श्रेष्ठ त्यसै गरी सन्तोष राजु र मिनु यसरी माइजूहरू मेनु स्नेह र प्यारा भाइहरू सक्षम र आश्रमले पनि जन्मदिनको शुभकामना दिनु भएको छ सा। साथी आज जतिको पनि जन्मदिन परेको छु तपाईँ सम्पूर्णलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु जानकारी सँगसँगै कार्यक्रम शुभ बिहानीको समय सकिएको छ विशेष धन्यवाद दिँदै प्रस्तुतिबाट सौभाग्य चाहन्छु नमस्कार मनोरञ्जनका लागि सुता हजुर